कार कार्यक्रम कृषि सरकारमा यहाँलाई स्वागत छ प्राविधिक मित्र रिजनसँगै म ध्रुवराज कृषि सरकार हरेक हप्ताको मङ्गलबार बिहान साढे सात बजे पश्चात आउने गर्छ आज पनि हामी उपस्थित भइसकेका छौँ आजको श्रृङ्खलामा रहेर हामी मत्स्य विकास केन्द्र भण्डाराका विषयमा कुराकानी गर्नेछौँ र मत्स्य विकास केन्द्र भण्डाराले गर्दै क्रियाकलाप कृषक दाजुभाइ दिदीबहिनीहरूमा कार्यालयले पुऱ्याएको सेवा सुविधा का विषयमा अनि मत्स्य बीज उत्पादन र कारले के समस्या के के रहेका छन् हामी यो विषयमा आज कुराकानी गर्दैछौँ कुराकानीको लागि हामीसँग प्रत्यक्ष स्टुडियोमा हुनुहुन्छ मत्स्य विकास कार्यालय भण्डाराका मत्स्य प्राविधिक चिरञ्जीवी दाहाल हुनुहुन्छ हामी उहाँसँग आजको श्रृङ्खलामा कुराकानी गर्दैछौँ चिरञ्जीवी सरलाई स्वागत छ रेडियो अर्पणको यो कृषि कार्यक्रममा धन्यवाद सबभन्दा पहिला मत्स्य विकास कार्यालय भण्डाराको का बारेमा जानकारी गराउनुहोस् न मत्स्य विकास केन्द्र भण्डारा नेपाल सरकार र विश्व खाद्य सङ्गठनको संयुक्त प्रयासमा विक्रमसम्म दुई हजार छब्बिस सालमा चाहिँ स्थापना भएको त्यसबेला रापति व्यवसायिक मत्स्य विकास केन्द्र भनेर यो चाहिँ कमर्सियल हिसाबले माछा खाने माछा बेच्ने हिसाबले मात्र यो केन्द्रको स्थापना गरिएको थियो र पछि गएर किसानहरूमा पोखरी खन्ने अनि त्यसपछि माछा पालन व्यवसाय चाहिँ अलि चाहिँ राम्रोसँग विस्तार गर्ने क्रम बढेकोले नेपाल सरकारले चाहिँ अब यसको कार्यक्रम चाहिँ परिमार्जन गर्नुपर्छ भन्ने हिसाबले गएर अहिले चाहिँ गएर मत्स्य विकास त्यो कमर्सियल राप्ती कमर्सियल मत्स्य विकास फार्मबाट मत्स्य विकास केन्द्र भण्डारमा चाहिँ परिमार्जन गरिएको छ अनि यस यसबाट चाहिँ अहिले चाहिँ यसको त्यो बेलाको उद्देश्य फरक भयो त्यो बेला खाने माछा बिक्री गर्ने उद्देश्य थियो भने अहिले चाहिँ गएर किसानहरू कहाँ मत्स्यबी चाहिँ सप्लाई गर्ने मत्स्यबी किसानलाई कहिले माछाको घोरा कहिले चाहिन्छ अनि त्यहाँ त्यो वितरण गर्ने र अरू प्रविधि परिमार्जनका कामहरू गर्ने अनि त्यसपछि गएर मत्स्य किसानहरूलाई गएर घुम्ती स्थलगत कृषक तालिम जस्तो कार्यक्रमहरू सञ्चालन गर्ने अनि त्यसपछि गएर अब हाम्रो हामी कहाँ चाहिँ अब जिल्ला कृषि विकास कार्यालयमा मत्स्य विशेषज्ञको अभाव छ अहिले र जिल्लाभरिमा किसानहरूले माछा सम्बन्धी प्राविधिक सरसल्लाह लिन आउनुहुन्छ त्यो सरसल्लाह पनि हामीले त्यहाँबाट दिँदैछ के छ भन्दा अहिले मत्स्य विकास केन्द्रमा जुन माछाका भुरा को माघ कतिको छ अहिले समय परिस्थितिअनुसार माछा पोखरीहरूको सङ्ख्या दिनदिन <laughs> वृद्धि भइरहेको परिप्रेक्ष्यमा अहिले मत्स्य विकास केन्द्रमा गत वर्षहरूमा भन्दा हरेक वर्ष माछ माछाको बिउ माछाको सिडको चाहिँ माघ एकदेखि एकदम बढ्दो हिसाबमा गइरहेको छ र यस वर्ष पनि अब यो सत्तरी आर्थिक वर्ष दुई हजार सत्तरी एकात्तरको उसमा अन्त्यसम्म अलग अलग अन्त्य भइसक्यो यसमा चाहिँ हामीले चाहिँ जस्तै एक करोड चाहिँ हेचलिङ बिक्री वितरण गर्नुपर्नेमा लक्ष्यभन्दा धेरै बढी जस्तै एक करोड चालिस लाख हेचलिङ चाहिँ बिक्री भइसकेको छ अहिलेसम्म र त्यसपछि मत्स्य यो फ्राई घुँडाहरू फ्राई घुँडा भनेको सानो एकदेखि दुई साइजको हुन्छ जुन घुँडाहरू पच्चिस लाख चाहिँ बिक्री वितरण गर्नुपर्ने यो आर्थिक वर्षमा भने हामीले चाहिँ लगभग तिस लाख बिक्री वितरण भइसकेको छ त्यो र फिङ्गरलिङ घुराहरू भनेको अलिक ठुलो साइजको घुँडाहरू फिङ्गर लिङ्क भुँडा चाहिँ पाँच लाख बिक्री गर्नुपर्नेमा अहिले चाहिँ पाँच लाखको बिक्री भइसकेको छ र यसरी चाहिँ हाम्रो चाहिँ माछा मत्स्यबीमा चाहिँ सोचेभन्दा पनि राम्रो प्रगति भइरहेकोले अनि हामी कहाँ खाने माछाको चाहिँ त्यो माछ मत्स्यबीमा mm. बढी ध्यान दिँदाखेरि खाने माछा चाहिँ सोचे जति बिक्री भएको छैन यस्तो माघ अनुसारपूर्ति जुन एक करोड लक्ष्य भन्नुभयो घुँडा एक करोड चालिस लाख बिक्री भइसक्यो यो किन यसरी माग बढ्दैछ नेपाल सरकारले एउटा के अरे यो अभियानमुखीमा चाहिँ उत्पादन कार्यक्रम भन्ने एउटा कार्यक्रम सञ्चालन गर्यो जसमा चाहिँ एक हेक्टर जलाशय निर्माण गरिएको ठाउँमा एक लाख रुपियाँ अनुदान दिने भनेर जिल्ला कृषि विकास कार्यालय मार्फत नेपाल सरकारले चाहिँ पैसा वितरण गर्ने काम भयो त्यो काम गर्दाखेरि अनि किसानहरूमा अहिलेको बढ्दो मासुजन्य पदार्थहरूको चाहिँ बढी आवश्यकता देखेर अनि किसानहरू माछा व्यवसायमा धेरै लाग्नुभयो जति जति चितवनमा सुरुमा चाहिँ अब दस पन्ध्र हेक्टरमाबाट सुरु भएको माछा पोखरी अहिले गएर चाहिँ हजारौँ हेक्टरमा पुगिसकेको छ अब यसरी पुग्दाखेरि यसको बिउ सेन्टर भनेको चाहिँ अब विकास केन्द्र भण्डारा मात्रै हो अब किसान स्तरमा जन्तमा दुई चारवटा हेचेरीहरू ये चार सञ्चालन गर्नुभएको छ कि चितवनको किसानहरूले त्यो ती हेचेरीहरू पनि अब राम्रोसँगसित अझै पूर्ण क्षमतामा चल्न सकिरहेका छैनन् र त्यस गर्दा अब त्यसको सम्पूर्ण भारमा श्री विकास केन्द्र भण्डारालाई छ अब अब जहांसमें क्या मत्स्य विवास केन्द्र भंडारा ने मत अब अब का दिन जसोतो पुराई रखे भाई तपनी अब पुर्वना मुस्किल पर्या जो लगता है क्योंकि इस क्षेत्र में अब मत्स्य किसान स्वयं लगी पर्न पड़ने अवस्था इस ठैक्केग बढ़ चाह अथवा किसान आकर्षित होने को कारण यहाँ देखें माछा व्यवसाय अब माछा खाने बानी पहिला किसानहरूमा के अरे एकदम कम थियो अहिले चाहिँ अब सामान्य बिहा वर्तबन्ध भोज भतेहरूमा माछाको चाहिँ एउटा आइटम राख्ने चलन बढ्दै गएको छ अनि त्यो त्यसबाहेक माछा आय आर्जनको लागि एकदम राम्रो चाहिँ सजिलो स्रोत शु, हो माछा व्यवसाय त्यो अब अरू अरू अन्य अन्य कुरोभन्दा माछा व्यवसाय गर्दाखेरि सजिलो हो एक हिसाबले माछा व्यवसायमा श्रम धेरै कम गर्नुपर्ने यो सुरुमा लगानी पनि खासै अरू अरू व्यवसायभन्दा माछा व्यवसायमा लगानी पनि कम छ त्यो त्यो गर्दाखेरि धेरै किसानहरू जस्तै चितवनका किसानहरू मात्रै नभइकन चितवन माछा खेतीको लागि एकदम उर्वर भूमि मानिन्छ यहाँका चाहिँ हाम्रो स्थानीय नजिनालाई खोलाहरूमा प्रशस्त पानी छ यहाँ जमिन मुनिको पानी पनि प्रशस्त आउने त्यो भएको कारणबाट अब बाहिर जिल्लाहरूबाट जस्तो काठमाडौँबाट दाङबाट चिन्च झापाबाट केही किसानहरू चितवन प्रवेश गर्नुभएको छ उहाँहरूले पनि ठुलो व्यवसाय क्षेत्रमा माछा खेती गर्दै आउनुभएको छ अहिले र यसरी चाहिँ उहाँहरू मात्रै चितवनका स्थानीय किसानहरूले पनि हरेक वर्ष पोखरी खन्ने काम चाहिँ एकदम वृद्धि गएकोले अब त्यो पोखरीहरू त सम्पूर्ण हिसाबले माछा चाहियो माछा माछा घोरा चाहियो त्यो हिसाबले चाहिँ अहिले माछा चाहिँ धेरै माग गर्नुभयो अहिले के देखेको छ भन्दाखेरि जुन खेतीयोग्य जमिनमा समेत माछा पालन गरिँदैछ खेतीयोग्य जमिनमा माछिँदै गएको अवस्था पनि छ यसले चाहिँ कस्तो असर गर्ला यो दीर्घकाल रूपमा अथवा माछा पालन दीर्घकाल रूपमा कस सम्भव रहला माछा कुखुरा जस्तो अहिले कुखुरा जस्तो कुखुरामा जस्तो लहर आएर कुखुरामा पनि रोग रोगहरूको चाहिँ आक्रमण हुने के हुने जस्तो भयो भने माछामा त्यस्तो किसिमको अहिलेसम्म छैन माछाको इतिहासमै माछामा महामारी आएर माछा चाहिँ त्यो नोक्सान भएको विश्व विश्व इतिहासमै कतै पनि देख्न सकिँदैन त्यस माछाको बजार अहिले अब हामी कहाँ अहिलेसम्म माछा धेरै वर्षसम्म माछाहरू यो खेती फस्टाउने कारण चाहिँ के छ मेन कारण भने mm अहिले -hmm. हामी कहाँ चाहिँ इन्डियादेखिको खाने माछाहरू चाहिँ पर्याप्त मात्रामा आउँछन् mm -hmm. नेपाली माछा नेपालमा उत्पादन भएका माछाहरूले लगभग बिस प्रतिशत बजार मात्र ओगाडिएको अवस्था छ अब अहिले अस्सी माछा अहिले पनि इन्डियाबाट आइरहेछन् हामी कहाँ यो अर्थ के बुझिन्छ भने हाम हामी जहाँ जति क्षेत्रफल बढे पनि अझै चाहिँ पचास साठी वर्ष माछाको बजार खोल्दा पनि हामी कतै जानु पर्दैन बजार पनि हि प्रशस्त पाइन्छ र माछा चाहिँ अब एकदम सुपाच्य छ सबै मान्छेहरूले चाहिँ अनुभव गरिसक्नुभयो हरेक किसिमको एकदम गम्भीर किसिमका बिरामीहरूले मुटुको मेरोओलाका कलेजाका बिरामीहरूले पनि माछा खान मिल्ने माछामा पानी यो फ्याक्ट्री फ्याक्ट्री एसिड यमिनी एसिडहरू चाहिँ पाइने भएकोले अनि माछा व्यवसाय चाहिँ अब अब जुन यहाँले भन्नुभयो बिस प्रतिशत नेपालमा स्वदेशमी उत्पादन हुन्छ असी प्रतिशत भारतमा जति अब यो किसानहरू पनि सङ्ख्या दिनादिन बढिराखेको अवस्थामा यो भारतबाट आयात हुने प्रतिशत किन नघट घट्नु गाद, नसके यो प्रतिशत अहिलेको पहिलाको तुलनामा केही घटेको हो र अझै पनि घट्दैछ हाम्रो पुरानो तथ्याङ्क हामी यो लगभग यो बिस पर्स यो असी प्रतिशत भनेको लगभग एक दुई वर्ष अगाडिको पुरानो तथ्याङ्क हो यो तथ्याङ्क चाहिँ अब अहिले अहिले केलाएर हेर्ने हो भने केही घटिएको पनि हुनसक्छ अहिले र अब यो घट्ने क्रम चाहिँ अब हरेक वर्ष हुन्छ किनभने अब अहिले नेपालमा हाम्रो चितवन मात्रै नभइकन अधिकांश अरू जिल्ला तराईका अरू अरू जिल्लाहरूमा पनि माछाखेती चाहिँ व्यापक भएको कारणले गर्दा अब यो सङ्ख्या चाहिँ घट्ने प्रतिशत घट्ने सम्भावना छ जुन पने यो प्रतिशत कायम रहनु अथवा बा, जुन भारत आयात होने लगभग 4-5 दिन लग् भारत नेपाल आने का बीच में मसा ग समस्या मर रि प्रयोग करने मंमा में जनचेतना नबड़े हो या यहाँ के कमजोरी हो अब कमजोरीभन्दा पनि अब माछा तपाईँ इन्डियाबाट इन, इन पठाउने माछाहरूमा mm -hmm. उनीहरूको प्याकेजिङ सिस्टम एकदम राम राम्रो छ अब हामी कहाँ यो पे प्याकेजिङको चाहिँ सिस्टम त्यति राम्रो छैन अनि mm -hmm. हामीले चाहिँ हामी कहाँ त्यो उनीहरूले चाहिँ बार बरफमा चाहिँ राखेर रा, mm -hmm. नेपालमा चाहिँ चार पाँच दिन लगाएर आइसकेका माछाहरू त्यहाँ अब खाना योग्य नै छैनन् भन्ने चाहिँ सकिँदैन कति हाम्रो खाद्य अनुसन्धान शालाले प्रकार परीक्षण गरेको जुन जत वर्षको उयसमा रेकर्डमा चाहिँ के देखिन्छ भने mm -hmm. घरमाले पनि प्रयोग गरेको खाना अयोग्य भनेर चाहिँ उनीहरूले चाहिँ प्रमाणित गरेनन् त्यसो भएर ती ती माछाहरू चाहिँ एकदम खानायोग्य छैनन् एक भन्न पनि सकिँदैन तर केही केही मात्रामा बिसादीको मात्रा देखिएको चाहिँ थियो भन् भनेर भनिन्छ अब हामी नेपाली किसानहरूमा जनचेतना कसरी बढिरहेको नि भने नेपाली माछा पनि ताजा माछा खाने चलन अहिले व्यापक रूपमा बटिरहेको छ जस्तो चितवनमा नारायणघाट भरतपुरमा चाहिँ दुईवटा तिनवटा किसिमको जिउँदा माछा बिक्री केन्द्रहरू प्राडीमा चाहिँ पनि खुलेको छन् र काठमाडौँमा चाहिँ व्यापक रूपमा चाहिँ जिउँदा माछा सेन्टरहरू खुलिया छन् त्यो गर्दाखेरि भारतीय माछाहरू अब बिस्तार बिस्तारमा चाहिँ प्रतिस्थापन हुनसक्छ र अझै अझै पनि एउटा कारण चाहिँ के छ भने माछा भारतीय माछाहरू अब उनीहरूको सस्तो छ हाम्रो नेपाली माछा केही महँगो पर्छ त्यो सस्तो पार्नको कारण चाहिँ के छ भने भारत सरकारले किसानहरूलाई चाहिँ माछा घुँडामा अनुदान दिन्छ सिँचाइमा अनुदान दिन्छ मल अनुदान दिन्छ दानामा अनुदान दिन्छ अब हामी हामी कहाँ चाहिँ अब त्यो पोखरी खाँदाखेरि अनुदान दिने जस्तो चलन दुई चार वर्षपछि दुई चार वर्ष अगाडि मात्र भर्खर सुरु भएको र त्यस अर्थले सबै अनुदान हुँदाखेरि उनीहरू किसानको माछा ला, ला, लागत कम पर्छ र सस्तो छ हाम्रो नेपाली किसानहरूले त्यो सस्तोको कारणले पनि भारतीय माछा प्रयोग गरिरहेका जस्तो लाग्छ यो माछापाङ्कै प्रतिस्पर्धात्मक रूपमा अगाडि बढिराखेको छ यो कृषक थपिँदै जानु पक्कै पनि राम्रो पक्ष पनि हो एउटा व्यवसायको रूपमा अगाडि बढ्नको लागि तर अस्वस्थ प्रतिस्पर्धा पनि हामीले कतिपय ठाउँमा देखेका छौँ यसले चाहिँ पार्ने समस्या यहाँ एउटा मत्स्य विकास कार्यालयको प्राविधिकको नाताले पनि कसरी बुझ्नुहुन्छ यसलाई अस्वस्थ्यकर प्रतिस्पर्धा भनेको वास्तवमा राम्रो कुरो होइन अब किसानहरूले त्यो कुरो बुझ्नुपर्छ त्यो अब माछा पालन किसानहरूलाई अनि एकजना माछापाक किसानले अर्को माछापालाक किसानलाई हर तरले र सम्भव भएसम्म सहयोग गर्ने गर्नुपर्छ माछामा यस्तो प्रति प्रतिस्पर्धाको के अरे उत्पादनदेखि लिएर बजारसम्मको प्रतिस्पर्धा गर्नु चाहिँ ठिक होइन त्यो त्यो कुरोमा हामी कहाँ अलिकति जनचेतनाको कमी भएर पनि हो र जस्तो एउटा उदाहरणको लागि एउटा पसल तपाईँको एक ठाउँमा पसल भएको ठाउँमा एउटा मात्रै पसल भएको ठाउँमा ग्राहकहरू कम जान्छन् र बजारमा ग्राहकहरू धेरै जान्छन् त्यस्तै माछा व्यवसाय जति धेरै धेरै भयो त्यति चाहिँ राम्रो हुन्छ किसानहरूले त्यो त्यो कुरो बुझ्नुपर्छ हामी कहाँ सबै माछा भयो भने पनि बाहिर जिल्लाबाट समेत बाहिर जिल्लाको समेत आकर्षणको केन्द्र बन्न सक्छ त्यसरी चाहिँ यस्तै अस्वास्थ्यकर प्रतिस्पर्धा चाहिँ राम्रो मानि प्राविधिकको नाताले अब यो प्राविधिक समस्या चाहिँ यहाँले कतिको देख्नु भएको छ चितवनमा माछा पालन गर्ने कृषकहरूमा माछाको प्राविधिक समस्याहरू छन् त सस्तै छन् जस्तै उदाहरणको लागि हामी कहाँ चाहिँ तपाईँको एउटा नेपालमै भनौँ बालाजुमै एउटा केन्द्रीय चाहिँ ल्याप छ अब हामी कहाँ जिल्लाहरूमा ल्याब कहीँ पनि छैन के यो म केन्द्र केन्द्रीय ल्याबमा सकेसम्म जिउँदो माछा पुर्याउनु पर्ने हुन्छ माछा चाहिँ माछा चाहिँ मर्न थाल्यो माछामा रोग देखा पर्यो भन्ने मरेको माछाबाट रिजल्ट राम्रो आउँदैन त्यसको परीक्षण गर्दा जिउँदै माछा लैजान यहाँबाट हामीले काठमाडौँ लिएर गएर बालाजीमा गएर परीक्षण गराउँदाखेरि जिउँ त्यो मरेको माछाको नतिजा राम्रो नआउने भएकोले जिउँदो माछा लान पनि असम्भव हुन्छ त्यसैले हरेक जिल्लामा अथवा त्यो त्यो पनि हाम्रो चितवनमा त्यो ठुलो क्षेत्रफल छ माछाको अनि मत्स्य विकास केन्द्र पनि यहाँ भएको नाताले एउटा चाहिँ अत्याधुनिक किसिमको एउटा चाहिँ मिनी ल्याब केन्द्रीय ठुलो ल्याब त केन्द्रमा भइरहेको भइहाल्यो त्यसको अलावा हामी कहाँ चाहिँ एउटा चाहिँ मिल्ने लिया ल्याब लिएर राख्न सक्यो भने अनि त्यसपछि अब चितवन जिल्ला लगायतका आसपासका जिल्लाहरू नवलपरास्री भगवानपुर गोर्खा लगिङ तन धङ लगायतका जिल्लाहरूले चाहिँ त्यो सुविधा पाउँथे र दिउँदै माछाहरू चाहिँ दिउँदै अवस्थामा माछा ल्याएर त्यसको परीक्षण गरेर रोगको चाहिँ गर्न सकिन्छ भन्ने अब यसमा चाहिँ यहाँहरूको पहल के छ त अब यो टटकारको अवस्था छ जुन यहाँ केही दिन अगाडि एउटा कार्यक्रम पनि भएको छ जसमा किसानहरूले पनि माग गरेका थिए यो कार्यालयको पहल चाहिँ के छ लागि कार्यालय मात्रै भनेर चाहिँ हुने कुरो चाहिँ अब यसको लागि हामी सिद्धाङ जिल्लामा भएका मत्स्य व्यवसाय सङ्घहरू छन् मत्स्य व्यवसाय सङ्घ केन्द्रीय मत्स्य व्यवसाय सङ्घ जिल्ला मत्स मत्स्य व्यवसाय सङ्घ मत्स मत्स्य विकास केन्द्र त्यसपछि गएर जिल्ला कृषि विकास कार्यालय लगायतका म मत्स्य व्यवसायसँग सरोकार राख्ने सम्पूर्ण जिल्ला के अरे व्यक्तिहरूको संयुक्त प्रयासबाट यो सम्भव छ ठुलो कुरो त होइन एकचोटि चाहिँ केन्द्रमा मन्त्रालयमा अथवा विभागमा मत्स्य मार्फत यी कुराहरूको माग गर्यो भने चाहिँ असम्भव छैन यो एउटा ल्याब सञ्चालन हुनसक्छ जोन प्राविधिक ज्ञान मछा पार का चाहिए आवश्यक प्राविधिक ज्ञान के माछा पालनको लागि प्राविधिक ज्ञानहरू हेर्दाखेरि सानो कुरा भएर पनि त्यसले चाहिँ ठुलो असर गरिरहेको हुन्छ किसानहरूमा सुरुमा पोखरी पछुली पोखरी खन्दा फेरि आफ्नै हचुवा तरिकाले खादिनु अनि जो खन्दा फेरि पोखरीको चाहिँ तपाईँको त्यो के अरे मिलिरहेको हुँदैन त्यसको चाहिँ सुलभ मिलिरहेको हुँदैन झिया रुप्पा मिलेको हुँदैन ठाडा पोखरीहरू खाँदिने त्यसपछि गएर पानीले भत्काउने अनि त्यसपछि गएर त्यो पोखरी खानिसकेपछिको अब अवस्थामा अब माछा भुँ स्टाप गर्ने सबभन्दा ठुलो समस्या अहिले हामीले देखियो माछा भुँ स्टापको समस्या देखिरहेको प्रति हेक्टर दस लाख दस दो हजारदेखि पन्ध्र हजारसम्म एक हेक्टरमा माछा स्टार्ट गर्नुपर्नेमा किसानहरूले चाहिँ त्योभन्दा अलिक धेरै सङ्ख्यामा माछा स्टार्ट गर्नुहुन्छ त्यसपछि गएर माछा सोचे अनुरूपको चाहिँ उत्पादन लिन सकिँदैन अब दस माछाको न्यूनतम त्यो अवधि भनेको दस महिना माछा पाल्नुपर्ने हुन्छ दस महिना माछा पाल्दा हामीले करिब करिब एक किलो साइजको माछा बेच्नेको लक्ष्य राखेर पाल्ने पाल्नुपर्ने अवस्था छ <laughs> तर किसानहरूले धेरै माछालाई खाइदिनु भयो भने माछालाई स्पेस पुग्दैन ठाउँ पुग्दैन खानामा प्रतिस्पर्धा हुन्छ मलमा प्रतिस्पर्धा हुन्छ सबै कुरोमा गर्दाखेरि माछा नबढेपछि त्यहाँबाट सानो माछाहरूको बजार पनि राम्रो छैन र माछा बढ्दा पनि बढ्दैन त्यो कुरो किसानहरूले बढी ख्याल गर्नुपर्नेछ अनि त्यसपछि गएर अन्य अन्य रोग रोग लागेको रोग व्याधिको अब अवस्थामा हामी कहाँ ल्याब नभए पनि मत्स्य विकास केन्द्रमा मत्स्य प्राविधिकहरू चाहिँ छौँ हामी केही त्यहाँ गएर चाहिँ सरसल्लाह लिनुभयो सोध्नु भयो भन्ने यदि र त्यहाँ गएर पनि केही सल्लाह पाइन्छ र सिधै बजारमा गएर बजारमा चाहिँ गएर त्यो त्यो विषाली पसलहरूमा त्यसपछि गएर चाहिँ त्यो एग्रोभेटहरूमा गएर चाहिँ त्यसपछि हजुवाको भरमा चाहिँ किसानहरूले चाहिँ उपचार नगरिदिनु होला माछाको कमसेकम प्राविधिक सल्लाह लिएर गरिदिनु भयो भने माछामा चाहिँ समस्या खेतीमी देखा जुन प्राविधिक ज्ञानको कमी चाहिँ जिल्लामा तपाईँले देख्नु छ कि छैन प्राविधिक ज्ञानको कमी छ जिल्लामा अत्यन्त कमी छ किनभने मत्स्य विकास केन्द्र भण्डारा भनेको त्यो त्यस्तो त्यहाँको चार दिवारभित्र मात्रै चाहिँ हेर्ने चाहिँ त्यो अड्डा हो त्यो त्यो त्यसले चाहिँ चित चितवन जिल्लाका अरू कार्यक्षेत्र हेर्न त्यो भ्याउँदैन किनभने उसको त्यो त्यो जिम्मेवारीभित्र पनि पर्दैन र त्यो मत्स्य प्रसारको कार्य गर्ने जिल्लाभरिमा गएर त्यो हेर्ने काम भनेको जिल्ला कृषि विकास कार्यालय चितवनको हो तर चितवनमा गत वर्ष मत्स्य विशेषज्ञ एकजना हुनुहुन्थ्यो उहाँ एउटा दरबन्दी थियो त्यो दरबन्दी चाहिँ काटेर बालाजीमा चाहिँ साइयो त्यो त्यसरी त्यो दरबन्दी याचितमा मत्स्य बिग्रेको दरबन्दी नहुँदाखेरि मत्स्य किसानहरूलाई समस्या परेको छ कृषि विकास कार्यालयमा चाहिँ मत्स्य विशेषज्ञ नभएपछि त्यो त्यो मत्स्य पालक किसानहरू सिधै भण्डार जानुपर्ने अवस्था छ र त्यहाँ चाहिँ मत्स्य प्राविधिकहरू पनि कम भएको र त्यहाँभित्र चाहिँ त्यो चालिस बाइस चाहिँ क्षेत्रफलमा त्यो माछा घर उत्पादन गर्नुपर्ने खाने माछा उत्पादन गर्नुपर्ने परिधि परिमार्जनका कामहरू गर्ने गर् गर्दाखेरि त्यहाँ त्यहाँ चाहिँ समयको अभाव हुन्छ किसानहरूलाई पुरै जिल्लामा गएर फिल्डमा गएर सबै सुविधा दिनलाई पाउँदा चाहिँ विकास केन्द्र अलिक असमर्थ हुन्छ के छन् सेवा सुविधा चाहिँ पाउने किसानले कार्यालयबाट मत्स्य विकास केन्द्रबाट त मत्स्य सबभन्दा ठुलो सेवा भनेको मत्स्य मत्स्य बीज उत्पादन हो मत्स्य किसानहरूलाई अब बा, सकेसम्म बाह्रै महिना माछाका घुडा उपलब्ध गराउने र त्योभन्दा बाहेक अब त्यहाँ फुर्सदको समय निकालेर किसानहरू जानुहुन्छ किसानहरू गएको बेलामा मत्स्यपालन सम्बन्धी चाहिँ ज्ञान चाहिँ दिइन्छ अनि त्यसपछि अब हामी कहाँ चाहिँ गएर कतिपय किसानहरू माछा माछा पालन व्यवसाय सुरु गर्नुलाई इन्स्टामेट गर्नु भन्नुहुन्छ त्यसपछि चाहिँ हामीले इस्टामेट गर्ने काम अनि त्यसपछि गएर स्थलगत अध्ययन गरेर माछाको चाहिँ इस्टामेट गरिदिने ब्याङ्कहरूलाई चाहिँ लोन सिफारिस गरिदिने यो ठाउँमा माछा पालनको लागि उपयुक्त छ कि चाहिँ लोन पायो भने राम्रो व्यवसाय गर्न सक्छ भन्ने सल्लाह चाहिँ दिने मिलाएको छ परार्श लिन कतिको आउँछन् किसानहरू परामर्श लिनु आउँछन् प्रशस्त आउँछन् हामीले एउटा परामर्श रोर खडा गरेर राखेका त्यो हेर्दा पनि थाहा हुन्छ तपाईँले गएर हामी त्यहाँ हरेक दिन हरेक दिन जस्तो त्यहाँदेखि पाँच सातजना आठ दसजना मान्छेहरू चाहिँ आइरहनुहुन्छ र त्यो वरिपरिका जिल्लाहरू चित्त नगर परासी बाहिर जिल्लाबाट फोन सम्पर्क गर्नुहुन्छ mm. वरिपरिका किसानहरू वर चाहिँ त्यही त्यहीँ पुग्नुहुन्छ अनि त्यसपछि हामीले चाहिँ जाने बुझेको सबैसँग सरसल्लाह दिने चाहिँ प्रचलन छ के छ न कार्यालयको समस्या कार्यालयको समस्या भनेको हामी कहाँ त्यहाँ पानीको अभाव पहिले पहिलेदेखि खड्किरहेको छ किसान, किसान अब एउटा किसान किसानको र मत्स्य विकास केन्द्रको संयुक्त कुलो चाहिँ छ एउटा त्यो कुलोबाट चाहिँ पर्याप्त पानी चा, आउन सक्दैन पानी चाहिँ फेरि किसानहरूलाई पानी चाहिँ लैजानुहुन्छ अनि पानी न अब बेलामा पानी बढी हुन्छ त्यो अब हिउँदमा पानी कम छ त्यसमा त्यहाँभित्र भइरहेको हामीले कुलोको सट्टामा त्यहाँ चाहिँ इनार बोरिङहरू चाहिँ छन् पुराना बोरिङहरू पनि छन् नयाँ पनि हरेक वर्षको थपिरहेको छ ती बोरिङहरूमा अहिले गएर तपाईँ कहिले इन्धनको अभाव भने कहिले के हो भने अब कहिले बजेटको अभावले चाहिँ चलाउन नसकिने समस्या छ सबभन्दा ठुलो पानीको समस्या हो र अर्को सबभन्दा अर्को के भयो भने हामी कहाँ मत्स्य विकास क्षेत्रले चाहिँ के अरे पचास पर्सेन्ट छुटमा बिजुली चलाएर बिजुली मार्फत चाहिँ हामी सस्तो रूपमा चाहिँ के इन्धनको उपाय गरेर भोटर पम्पसेटहरू चलाइराखेको थियो अनि अब विद्युत प्राधिकरणले चाहिँ माछालाई वास्तवमा माछा भनेको खेती हो प्राधिकरणको नजरमा चाहिँ माछा खेती होइन उद्योग भन्ने भएर अहिले चाहिँ त्यो सुविधा निकालिएको छ त्यो सुविधा निकाल्दाखेरि मत्स्य विकास केन्द्र लगायत अधिकांश माछा किसानहरू चाहिँ मार्कामा पर्नुभएको छ ला यसको लागि सम्पूर्ण हरेक तब्काबाट यसको चाहिँ पहल गरिनुपर्छ र चाहिँ पुनः त्यो मत्स्य विद्युत प्राधिकरणमा गएर अनुरोध गरेर त्यो पचास पर्सेन्ट सुविधा चाहिँ माछा माछाको खेतीको लागि पनि लिनुपर्छ किनकि माछा चाहिँ भनेको उद्योग होइन माछा चाहिँ शुद्ध खेती कार्यालयमा प्राविधिक कति हुन्छ त्यो पर्याप्त छ कि छैन यो क्षेत्रगती हिसाबमा चार पाँचजना प्राविधिक हुन्छ माछा प्राविधिक जम्मा मत्स्य विकास केन्द्रमा र यो चाहिँ अब यो हाम्रो मत्स्य पकेट क्षेत्रहरू माघको अलावा के अरे हाम्रो मत्स्य विकास क्षेत्र भन्दा प्रभाव क्षेत्रका जिल्लाहरू लगायतमा प्राविधिक सेवा दा दिनलाई एकदम अप्रिस्क सङ्ख्या हो यो र यसको लागि अब पटक पटक त माग गर्ने काम पनि भएको हो पोहोर परदेखि त्यहाँ त्यसको गत वर्ष केही दरबन्दी थपियो भने तर एकजना मत्स्य विकास अधिकृत र एकजना प्रास दरबन्दी यहाँ थप्दा हुन्छ दुईवटा दरबन्दी थपिएको त्यो थपिँदा पनि अझै अपर्याप्त जस्तो लाग्छ कति जति छ यो सात आठवटा जिल्लामा यहाँले सेवा दिनुहुन्छ अब कृषि विकास कार्यालयहरूमा मत्स्य मत्स्य क्षेत्र हेर्ने प्राविधिकहरू नभएको कारणले गर्दा मत्स्य विकास केन्द्रमा चाहिँ लगभग आठ दसजना प्राविधिक भइदियो भने सजिलोसँग सेवा पुर्याउन उपलब्ध गर्न सकिन्छ हुन्छ हामी कार्यक्रमको अन्त्यमा छौँ आज कुराकानी गर्नुभयो मत्स्य विकास केन्द्र र केन्द्रले दिएका सेवा सुविधा किसानमा रहेका प्राविधिक ज्ञानको कमजोरी यस विषयमा हामीलाई जानकारी गर्नुभयो कुराकानी गरिदिनुभयो यहाँसम्म आइदिनु भयो यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु रेडियो अर्पण परिवारलाई धन्यवाद दिन्छु हस् धन्यवाद छ मत्स्य विकास कार्यालय भण्डाराका मत्स्य प्राविधिक चिरञ्जीवी दाहालसँग हामीले कुराकानी गऱ्यौँ मत्स्य विकास केन्द्र भण्डाराले दिँदै सेवा सुविधा र सम्भावना माछाको सम्भावनाका विषयमा हामीले कुराकानी गर्यौँ यो कुराकानीसँगै आजको लागि कृषि सरकारको समय सकिएको कार्यक्रम सुन्नुभयो तपाईँ सम्पूर्ण कृषक दाजुभाइ दिदीबहिनीहरूमा धन्यवाद छ प्राविधिक मित्र रिजनलाई विशेष आभार प्रकट गर्छु आजको श्रृङ्खलाबाट आजका अतिथि मत्स्य विकास कार्यालय भण्डाराका मत्स्य प्राविधिक चुरन्जीवी दाहालसँगै म कार्यक्रम सञ्चालक ध्रुवराज छुटिन्छु नमस्कार यति बेला सुन्दै हुनुहुन्छ सबैका लागि सबैका लागि अडपड एक सय चार थोप्रो